बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित जनाको मृत्यु एकतीसजना घाइते मौसम परिवर्तनसँगै बझाङमा भाइरल ज्वरोको प्रकोप एसएसपीद्वारा नेपाल भारत सीमा नाकामा चेक जाँच विवादमा पुवाले आमाको हत्या गरेपछि छोराछोरीमा उपक्षेत्रीय अस्पतालको वार्षिक समीक्षा गोष्ठी सम्पन्न फिजियोथेरापी सेवा विस्तार हुने एक सता बित्दा पनि पीडनाभित्रको सत्य कुरा अझै बाहिर आएन कैलाली जिल्लाको स्थानीय तह पुनः संरचना अन्यलमा अथरी नगरपालिका आठका स्थानीयद्वारा आफूहरूलाई धनगढीमा गाप्न माग र अखिल क्रान्तिकारीद्वारा शुल्क वृद्धि र शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार विरुद्ध पर्दा खास गरी घाइतेहरूलाई अहिले प्राथमिकतामा राखिएको छ र घाइतेहरूलाई उपक्षेत्रीय अस्पताल डडेन्टमा ल्याइएको छ र त्यसमा सोह्र महिला त्यसपछि पन्ध्र पुरुष भनिएको छ र टोटल चाहिँ अहिलेसम्म एकतिसजना घाइते भनिएको छ र हामीसँग अहिलेसम्म तेइसजनाको घाइतेहरूको नामावली प्राप्त भएको छ उनीहरूको विवरण प्राप्त भएको छ भने त्यसमा त्यसबाहेक तिनजनाको मृत्यु भएको भन्ने छ र दुईजनाको नाम खुलेको छ भने एकजनाको अझै खुल्न सकेको छैन उनी गाडी मुनि च्यापिएको अवस्थामा छ भनिएको छ र मृतकमा पुणीदेवी कठायत रहेकी छिन् बझाङको कोट भैरव गाविस तिन बस्ने पचास वर्षीय हुनु उहाँ चाहिँ अनि त्यसै गरी बझाङकै का सत्ताइस वर्षीय नानो खड्का पनि रहेका छन् उहाँको मृत्यु भएको भन्ने हामीलाई रिपोर्टिङ भएको छ र त्यसै गरी एकजनाको नाम भनी खुलेको छैन र जो मैले घाइते भने एकतिसजना त्यसमा चाहिँ थोरै थोरै गर्दै यहाँका चालकहरूले विभिन्न यातायात व्यवसाय समितिका गाडी हाँक्ने चालकहरूले चाहिँ उपक्षेत्रीय अस्पताल जडेन्द्रमा ती घाइतेहरूलाई ल्याएका छन् र केहीको अवस्था गम्भीर देखिएको छ र अहिले दुई तिनजनालाई रेफर गर्ने कुरा भइरहेको छ रेफर गरिएको छैन तत्काल अहिले चाहिँ केही सामान्य प्राथमिक उपचार गर्ने कार्य भइरहेको छ हामीलाई उपक्षेत्रीय अस्पतालले सूचना दिएको छ यो जुन न ख अठाइस बत्तिस नम्बरको गाडी दुर्घटना भएको थियो जेपित राजमार्गमा सिद्धेश्वर तिन नजिकै उक्त बस चाहिँ डेढ सयदेखि दुई सय मिटर तल खसेको भन्ने छ र हामीलाई प्राप्त घाइतेहरूमा चाहिँ डोटी घन्टेश्वर का तेइस वर्षीय लक्ष्मण बहादुर मल्ल रह आएका छन् त्यसै गरी डोटीको ज्वरायल एक बस्ने 27 वर्षका योगेन्द्र थापामा गएर आएका छन् भने कञ्चनपुरको कलुवापुरका बाहन्न वर्षीय राधाकृष्ण पन्त रहेका छन् त्यसै गरी बैतडीको शङ्करपुर आठका सत्तरी वर्षीय वृद्ध कृष्ण बहादुर चन्द रहेका छन् त्यसै बैतडी उहाकोटका पाँचका पैचालिस वर्षीय धनिरत्त पन्त रहेका छन् त्यस्तै बझाङको मौलाली चारका सोह्र वर्षीय दिपा कुमारी धामी रहेकी छन् र बझाङकै दहबगर चारकै सोह्र वर्षीय देउमा धामी पनि घाइते भएकी छन् उनको उपक्षेत्रीय अस्पताल डडेलजमा उपचार भइरहेको छ त्यसै बझाङको कोट भैरव पाँचका छब्बिस वर्षीय धारीलाल भर्सवाई पनि घाइते भएका छन् त्यसै दहबगर चारका पचास वर्षीय न्याउले धामी घाइते भएका छन् उनी बझाङका हुन् दहबगर चारका त्यसै बझाङको जयप्रति नगरपालिका आठका बाइस वर्षीय धर्म जोशी पनि घाइते भएका छन् भने जोटीको घन्टेश्वर दुईका लक्ष्मण बहादुर मल्ल पनि घाइते भएका छन् उनी तेइस वर्षीय हुन् त्यसै गरी कञ्चनपुरको भिमदत्त नगरपालिकाका धनसिंह बराल भिमदत्त नगरपालिका छका हुन् उनी वर्षका त्यसै गरी का का का थेया थेया असामको साथै बगर नगरपालिकाका तेइस वर्षीय सृजना बराल घाइते भएका छन् भने असामको साथै बगरकै छ वर्षीय मानबहादुर बराल आ, बालक घाइते भागकरी कैलाली को अतरिया चार का पांच वर्षीय सुशांत बराल बालक घाइते भाग कैलालीक अत्तरिया चार का सत्ताईस वर्षीय मोहन बराल घाइते बझांग धमेना बगर चार का वर्षीय अफिलाल बिक घाइते किस बझांग मौलाली एक का पंचासी वर्षीय वृद्ध देवी रावल भी घाइते बझांगक धमेना आठका पैँचालिस वर्षीय नरमा बिक पनि घाइते छन् भने बझाङको पारा काट्ने गाविस तिनका बिस वर्षीय सविता घाइते हुनुभएको छ भने उहाँको दुई वर्षको छोरी आइसा विष्ट पनि घाइते हुनुभएको छ त्यसै बझाङको देउलेक नौ राजीव खड्का रहेका छन् नौका र कञ्चनपुर कृष्णपुर आठका बत्तिस वर्षीय गोमती धामी पनि घाइते भएका छन् विशेष गरी बझाङ जाने बस भएकाले उता तराईबाट उनीहरू बझाङ जानको लागि हिँडेका र बझाङकै बढी घाइते भएको देखिएको छ र जुन अहिले मृतकहरू बन्ने भनेर सञ्चार माध्यममा समाचार आइरहेको छ तर प्रहरी सूपले भने बढ्न नसक्ने छ जना भनेको छ दुईजनाको नाम खुलिसकेको छ भने एकजना चाहिँ गाडी मुनि च्यापिएको अवस्थामा उनी च्यापिनुको कारण पछिसम्म पनि उद्धार नहुनुको कारण भनेको घाइतेहरूलाई प्राथमिकता दिएको छ त्यसैले उनी गाडीमा निचापिएको भन्ने अहिले रिपोर्टिङ भएको छ र पछिल्लो समय घटनास्थलमा उनको त्यहाँबाट सब निकालिएको पनि हुनसक्छ र सब यता ल्याइएको छैन घाइतेहरूलाई मात्र ल्याइएको छ र अहिले दुई तिनजनालाई अलिक सिरियस अवस्थामा चिन्ताजनक अवस्थामा रहेकाहरूलाई यहाँबाट रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ अनि गणेशले यो दुर्घटना चाहिँ के कति कारणले भएको केही जानकारी आएको छ अब ठ्याक्कै कारण अहिले नबताइएको भए पनि अथवा पत्ता नलाग्न सकेको भए पनि ती सडकमा गाडी चलाउने त्यसको अगाडि पछाडि हिँडेका अन्य गाडीका चालकहरूले यसो हेर्दाखेरि टायर पङ्क्चर भएको हुन सक्ने भनेका छन् तर एकिन एक अहिले नै यो कारण हो भनेर भन्न सकेन अवस्था छैन र प्रहरले पनि त्यही कुरा बताइरहेको छ हुन्छ जानकारीका लागि धन्यवाद उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी गणेश ठगुना उपक्षेत्रीय अस्पताल डलेटाबाट बैतडीको बस दुर्घटनाको जानकारी दिँदै एक साता अगाड़ी जय पृथ्वी नगरपालिकाका केही ओडामा देखिएको भाइरल ज्वरो अहिले जिल्लाभरिमा नै फैलिएको छ मौसम परिवर्तनका कारण जयपृथी नगरपालिकामा फाट फुट रूमा देखिएको भाइरल ज्वरो जिल्लाभर नै फैलिएको हो दौलिचोर सुरमा सुनिकोट रिलु भातेखोला मेल बिसौना लगायतका गाविस र चैनपुर लुयाटा हेमन्तवाटा एवं रिठापाटाका केही ओडामा भाइरल ज्वरोका बिरामीहरू बढ्दै गएको बासिले बताएका छन् भाइरल ज्वरो बढेपछि जिल्ला अस्पताल स्वास्थ्य चौकी र निजी औषधि पसलमा बिरामीको भीड़ लागेको छ भाइरल ज्वरोको प्रकोप नै देखिएपछि जनजीवन नै प्रभावित बनेको छ जिल्लाका स्वास्थ्य चौकी उप चौकी र जिल्ला अस्पताल गरी दैनिक करिब दुई सय भाइरल ज्वरोका विरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगा प्रसाद जोशीले बताएका छन् उनले भाइरल ज्वरोका बिरामी दिन प्रतिदिन गइरहेकोले स्वास्थ्य उपचारमा दिन खटिरहेको समेत बताउनु छ ज्वरो आउने हातकुट्टा जोड़ने दुख्ने वाकवाकी लाग्ने जस्ता लक्षण देखा परेको भाइरल ज्वरोका बिरामी ईश्वर सुना आठ जनाको परिवार नै थला परेको उनको भनाइरहेको छ दुई वर्ष पहिले बझाङमा फैलिएका भाइरल तीन जनाको मृत्यु भएको थियो भने यस वर्ष पनि जिल्लाभर भाइरल ज्वरो फैलिएपछि तत्काल नियन्त्रण हुन नसके महामारीकै रूप नलेला भन्न सकिँदैन नेपाल भारत सीमा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसपीले चेकजाँचमा कडाई गरेको छ भारतमा आज सत्र गणतन्त्र दिवसलाई मध्यनजर राखेर रा। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारेको हो बैतडीको सीमा क्षेत्र झुलाखाटबाट पनि सुरक्षा व्यवस्था कड़ा पारेको भारतीय सीमा सुरक्षा बल एसएसपीले जनाएको छ भारतमा जान चाहने नेपालीहरूलाई आफ्नो परिचय खुल्ने कागजात लिएर मात्रै आवत गर्नका लागि नेपाल प्रहरी मार्फत भारतीय सीमा सुरक्षा बल एसएसपी अनुरोध समेत गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको परिचय पत्र नभएकाहरूलाई सीमाबाट फर्काइने भएकाले भारत जानु परेमा परिचय पत्र साथमा लिएर मात्र जान भनेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभएको छ घरैसी विवादमा आमाको हत्या बुबाले पनि हत्या गरेपछि चार वर्ष मुनिका तीन छोराछोरी विचल्लीमा परेका छन् बैतडीको पाटन नगरपालिका नौ कुल डाका 28 वर्षीय कमल बोहराले आफ्नी 25 वर्षीय श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभएको छ श्रीमतीलाई बनचरोले प्रहार गरेर लौराले हिर्काएर हत्या गरी श्रीमानले घरभित्र गर, झुन्डिएर आत्महत्या गरेको बताइएको छ हत्या डराएर श्रीमतीले घरभित्र झुन्डिएर आत्महत्या गरेको हुन सक्ने जनाइएको छ भारतमा रोजगारी गर्दै आइरहेका कमल पच्चीस दिन अगाडि मात्रै घर फर्किएका थिए आइतबार दिउँसो श्रीमान श्रीमती बीच एक आपसमा सामान्य विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ घटनाको विषयमा अनुसन्धान गर्न गएका प्रहरी निरीक्षक सुरेन्द्र बमले भन्नुभयो कमल मानसिक सन्तुलन ठिक नरहेको भन्ने बुझिएको छ सामान्य विवाद पछि झोकमा श्रीमतीको हत्या गरी आत्महत्या गरेको भन्ने पारिवारिक पारिवारिक स्रोत ने जना कमल बिंदु को मृत्यु पश्चात तीन छोरा छोरी को विचल पड़े उप अस्पताल डडेलधुराको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ उपक्षेत्री अस्पताल डडेलधुराले आर्थिक वर्ष दुई हजार बहत्तर भए गरेका सम्पूर्ण क्रियाकलापहरूको आज एक कार्यक्रमका बीच जानकारी गराएको थियो कार्यक्रममा बोल्दै उप अस्पताल डडेलधुराका निमित्त मेसु डाक्टर अशोक चौधरीले जिल्लास्थित राजनैतिक दलहरूले विभिन्न व्यक्तिहरूलाई निशुल्क उपचारको लागि दवाब दिने गरेको बताएका छन् साथै डडेलधुरा जिल्लामा उप अस्पतालले प्रवाह गरिरहेको सेवा सुविधालाई थप जोड़ दिनका लागि सरकारवाला सबैमा आग्रह समेत गरेका छन् कार्यक्रममा आकस्मिक सेवा ओपडी फार्मेसी प्रयोगशाला एक्सरे भिडियो एक्सरे इसीजी सेवा गर्भवती परीक्षण प्रसुति सेवा माइनर शल्यक्रिया मेजर शल्यक्रिया दन्त सेवा लगायत अन्य सेवाहरू उपक्षेत्रीय अस्पतालले प्रदान गर्दै आइरहेको जानकारी समेत गराइएको थियो यसैबीच उप क्षेत्रीय अस्पतालले थप सेवा प्रदानका रूपमा फिजियोथेरापी सेवा विस्तारका लागि फिजियोथेरापी मेसिनको पनि आज उद्घाटन गरिएको छ कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि संचार थियो। एक साता पनि सत्य कुरा अझै बाहिर आएन कैलाली जिल्लाको स्थानीय तह पुनर्संरचना अन्यमा लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला हामीले खाने खाना स्वच्छ सफा र ताजा हुनुपर्छ भने पकाएको खानालाई राम्रो गरी छोपेर राख्नुपर्छ त्यसैले खाद्य स्वच्छताका लागि निम्न कुरामा खाना छुँदा वा बनाउँदा राम्रो गरी हात धुने तथा खाना बनाउँदा प्रयोग गरिने सामग्रीहरू सफा गरी धुने सुरक्षित पानी प्रयोग गर्ने दुध खाद्य पदार्थ राम्रो गरी उमालेर रा खाने तथा उपभोग्य मिति नागेका खानेकुराहरू नखाने ना माछा मासु तथा अन्डा जस्ता खानेकुराहरूलाई राम्ररी पकाएर खाने तथा पका र नपका वस्तु नमिशिने करी छुट्टा छुट्टे भाड़ों में खानेकुरा काटना प्रयोग चक्कू चुलेसी जस्ता छुट्टे प्रयोग करने सुरक्षित राखने बजार तयारी जन्ने भन्दा, में पाइने तैयारी पैकेट जन््य खानेकुरा घरम पाइने खानेकुरा बड़ी प्राथमिकता दरकार कृषि तथा खाद्य सुरक्षा आयोजना राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र अब तपाईँ पनि रेडियो संवाददाता तपाईँको वरिपरिदेखि नै केही नौला अनि केही फरक जुन विषय उठान गर्दा केही परिवर्तन अथवा केही निकास र विकास निस्कियो उठाउनुहोस् त्यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस छोटो जानकारी दिनुहोस् बोन तपाई लाई हमी गरने तपाई जानकारी कराया विषयर गांधार बनने बयानबे दशमलव दुई मेगा हर्ज को प्रसारण क्षेत्र भ्र का हरक नागरिक रेडियो संवाददाता बनाने अभियान हम तायित्व पूरा करते सब को साझा आवाज बनाने अभियान हम सहयोगी रिपोर्टर को रूप रही काम करने उत्कृष्ट के हीला रेडियो को वार्षिकोत्सव में सम्मान तपाईँ अहिले बयानब्बे दशमलव मेगा हजमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित तीनजनाको मृत्यु एकतीसजना खाइदे मौसम परिवर्तनसँगै बझाङमा भाइरल जरोको प्रकोप एसएसबीद्वारा नेपाल भारत सीमानाकामा चेकजात कड़ा सुदूरपश्चिम स्थित नेपाली सेनाको कीर्तना कार्यालय राजपुरबाट हतियार हराएको एक हप्ता हुदा पनि सेनाले अझै आधिकारिक रूपमा केही पनि पुन साउन एकीस गते शुक्रबार राती भएको घटनामा कति हात हतियार गायब भए भन्ने बारेमा सेनाले कुनै जानकारी दिएको छैन सुदूरपश्चिम कीर्तना कार्यालयले हराएका हतियार र खर खजाना खोज्न अनुसन्धान टोली गठन भइसकेको भए पनि सो टोलीले अझै पत्ता लगाएको छैन हराएको हतियार छानबिनका लागि काठमाण्डुबाट आएको सेनाको एक टोली र सुदूरपश्चिम कोले संयुक्त रूपमा छानबिन तथा अनुसन्धान गरिरहेको भए पनि के कति हतियार हराए भन्ने बारेमा अझै यकिन भएको छैन अतरयामा रहेको सेनाको पाँच नम्बर वाहिनीमा बाहिनीपति राम शरण कार्की र पीर्तनाका महासेनानी एम सापकोटालाई अपरेशन अधिकृत तोकिएको छ सा। सत्यतर्थ्य कुरा बाहिर ल्याउनका लागि अनुसन्धान टोली गठन गरिएको सैनिक मुख्यालयले जनाएको छ कैलालीमा स्थानीय तह पुनर्संरचनामा अन्यल सिर्जना भएको छ गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त संख्या तथा सिमाना निर्धारण आयोगले कैलालीमा दशवटा स्थानीय तह निर्धारण गर्न जिल्ला स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिलाई भनेको छ सोही अनुसार जिल्ला प्राविधिक सहयोग समितिले काम थाले पनि स्थानीय स्तरमा कुरा नमिल्दा स्थानीय तह पुनर्संरचनामा टुङ्गो लाग्न नसकेको जिल्ला विकास समिति कैलालीका कार्यक्रम संयोजक योगेन्द्र ओझाले बताउनु भएको छ उहाँले भजनी क्षेत्र जिल्लाको पहाड़ी गाविस लम्की सुहा लगायतका ठाउँमा केही समस्या देखिएको बताउनु भएको छ बाजुराको बडीमालिका मन्दिरको पर्यटकीय सम्भावना अध्ययन गर्न पर्यटकीय व्यवसायीको टोली त्यसतर्फ प्रस्थान गरेको छ मैनानगरका पर्यटन व्यवसायी परमानन्द भण्डारीको नेतृत्वमा अध्ययन टोली बडीमालिका प्रस्थान भएको हो मोहित टुर एण्ड ट्राभल्स प्रणालीका संचालक भण्डारीले बडीमालिका सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटन क्षेत्र भएकाले यसको परिवर्तन गरी पर्यटक बढ़ाउनु बताउनु भएको छ वहाँले जनै पूर्णिमाको दिन अर्थात भदौ दुई गते बढीमालिकामा लाग्ने ठूलो मेलालाई लक्षित गरी पर्यटन व्यवसायीको बाहुलीगाडले हरेक वर्षमा बाजुरा सदरमुकाम मातडीमा सञ्चालित विजुलीको बाँध भट्काउँछ नहरमा क्षति पुर्याउँछ सदरमुकामवासी अध्ययारोको शास्ति बेहोर्छन् कार्यालयको कामकाज ठप्प हुन्छ व्यापार व्यवसाय चौपट हुन्छ तर स्थानीय वासिन्दा सकेसम्म बिजुली पुनर्स संचालन संचालन का लागी, यार इस क्रम जस्तों समय दोन को दोसरोफ भा अधारो में बस्ना बाध्य प्रभावित भो स्थानीय बासिंदा निःशुल्क श्रमदान जुटे तर क्षतिग्रस्त विद्युत सुचारू सात दिनदेखि नेपाली सेना प्रहरी विद्यार्थी कर्मचारी लगायत हजारौंको संख्यामा स्थानीय बासिन्दाहरू श्रमदान गर्दै बाँध मर्मतमा खटिरहेका छन् काममा खट्नेहरू ज्याला पाउने लोभले काममा खटिएका भने होइनन् अध्यारो भएको सदरमुकाम क्षेत्रलाई जति सक्दो चाँडो उज्यालो बनाउन उनीहरू श्रमदानमा जुटिरहेका छन् आंतरिक राजस्व कार्यालय को टोली दाचूलाट फर्कने आंतरिक राजस्व कार्यालय का अधिकृता भरत जोशी को नेतृत्व टोली पांच दिन पचलि कंचनपुर फर्क लगे हो जोशी को नेतृत्व राजस्व कार्यालय नायब सुब्बा दिलबहादुर गिरी रूटर अपरेटर ललित कलौनी सहित चार जनाको छब्बीस गते बेल का दाचूला खलंगा आईप्रगे शुद्ध धार्मिक तथा पर्यटक क्षेत्र को महत्व पाईक सुदूरपश्चिम को बाजुरा स्थित बड़ीमाका तीर्थस्थल यात्रा आईतवार शुरू हो चार दिन समझ निरतंतर पैदल हिटे चतुर्दशी का दिन मलिक मंदिर विशेष पूजा आजा सहित को मेला लगने गदीदी जि चर्चित बुरी नंदा मंदिर में विशेष पूजा आजा को महत्व दिखा पाइन बुधवार हुने पूजा मेला का जिला रजारौकों को संख्या में तीर्थालु सो स्थानीर लगीसकन टोटीको गडराया गाविस आठमा रहेको धरतीबाट स्थित पल्टेनी टोल पहिरोको उच्च जोखिममा परेको छ असार पन्ध्र गतेबाट लगातार आएको अविरल वर्षाले जमीन भासिँदै गएपछि पल्टेनी टोल उच्च जोखिममा परेको हो पहिरोमा उक्त गाउँमा रहेका छ परिवार जोखिममा परेको जो स्थानीय नवराज जोशीले जानकारी दिनुभएको छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले शुल्क वृद्धि र शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार विरूद्ध प्रदर्शन गरेको छ देशभरको कार्यक्रम अनुसार आज कैलालीका पनि शिक्षा क्षेत्रको भ्रष्टाचार विरूद्ध प्रदर्शन गरेको हो शिक्षामा भइरहेको निजीकरण माफियाकरण र भ्रष्टीकरणको अन्त्यका लागि प्रदर्शन गरिएको अखिल क्रान्तिकारी कैलालीका सचिव बबजले बबज शैक्षिक सत्र सुधारका लागि भन्दै सत्र बुदे माग पत्र शिक्षा मन्त्रालयलाई बुझाएको भए पनि कार्यान्वयन नभएकाले आन्दोलन गर्नु परेको क्रान्तिकारीले जनाएको छ कैलालीलाई सन् दुई हजार सोह्रभित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्न चुनौती देखिएको छ सन् दुई हजार सोह्रभित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा यहाँका राजनैतिक दल कर्मचारी व्यापारीको असहयोग तथा सुकुम्बासी कमया बस्तीमा बसोबास गर्दै आएका क्षेत्र शौचालय निर्माण गर्न समस्या देखिएकोले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीले जनाएको छ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा श्रूमा सरकारी संस्थाहरूको भूमिका प्रभावकारी हुन नसकेको बुझिएको छ सनराइज बैंक लिमिटेडको दशौं शाखा रहित बैंकिङ सेवा आजबाट कैलालीको मसुरियामा संचालनमा आएको छ शाखा रहित बैंकिङ कार्यालयको मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले आज रिबन काटेर उद्घाटन गर्नुभएको थियो बैंकिङ सेवा पहुँच नभएका स्थानहरूमा स्थानीयहरू मा बैंकिङ सेवा पुर्याउने उद्देश्यले जिल्लाको मसूरियामा शाखा रहित बैंकिंग सेवा शुरू गरिएको बैंकले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीले जनाएको छ आज डोडलधुराको तूफान टामा से चार प नम्बरको मोटरसाइकलले बोझाङको देउलेको देवलेका वर्ष पाँचका बालक पारस विकलाई ठक्करतिदा बालक सामान्य घाइते भएका छन् घाइते बालकको उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ यस्तै अर्को घटना बैतडीमा भएको यात्रुवाहक बस दुर्घटनाको समाचारले प्रसारण गरिसकेका छौं आज राती, राती पनि विशेष गरी पूर्वी र मध्य क्षेत्रमा मौसमी बदली हुनेछ भने पश्चिमी क्षेत्रमा आंशिङ बदली हुने आंशिक बदली हुनेछ यसका साथै पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा तथा पश्चिमी क्षेत्रका केही ठाउँमा आज दिउँसो वर्षा भएको क्षेत्रमा राती पनि वर्षा जारी रहनेछ सँगसँगै पूर्वी र मध्य क्षेत्रका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना समेत रहेको जल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वाह महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित तीनजनाको मृत्यु एकतिस जना घाइते एक मौसम परिवर्तनसँगै बझाङमा भाइरल जरोको प्रकोप एसएसपीद्वारा नेपाल भारत सीमा नाकामा चेकजाँच कडाई घराइसी विवादमा पुवाले आमाको हत्या गरेपछि छोराछोरी विचल्लीमा उपक्षेत्रीय अस्पतालको वार्षिक समीक्षा गोष्ठी सम्पन्न फिजियोथेरापी सेवा विस्तार हुने एक सता बिद्ध पनि पीनाभित्रको सत्य कुरा अझै बाहिर आएन कैलाली जिल्लाको स्थानीय पुनर्संरचना अन्यलमा अथरी नगरपालिका आठका स्थानीयलाई धनगढीमा गाप्न र अखिल क्रान्तिकारीद्वारा शुल्क वृद्धि र शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार विरुद्ध प्रदर्शन समाचार संवरण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा पढ्न र सहायक बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ